रेडियो अर्पण एक सय पास, रेडियोर पासम्घासँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पनबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्म कहाँ मुख्य मुख्य समाचारका शीर्षकहरूबाट भारतीय विदेश मन्त्री सलमान खुर्सेद एक दिने नेपाल भ्रमणको लागि काठमाण्डुमा राष्ट्रपति यादव मन्त्री परिषदका अध्यक्ष रेग्मे लगायत उच्च पदस्थ सरकारी अधिकारीसँग भेट गर्ने पत्नी सीताको उपचारको लागि सिंगापुर पुग्नु भएका ए माओवादीका अध्यक्ष दाहाल आज स्वदेश फर्कदै निर्वाचन क्षेत्र निर्धारण आयोगले आजबाट प्रतिवेदन तयारीको काम थाल्ने अमेरिकी सैनिक युनिसाको शिकार भएको एक रिपोर्ट सार्वजनिक एजिप्टमा अन्तरिम सरकारका प्रमुख मंशूरद्वारा चुनावबाट समस्याको निकास खोज्ने पहल र त्रिदेशी क्रिकेट श्रृंखला अन्तर्गत गैरातको खेलमा वेस्ट इण्डिजलाई हराउँदै श्रीलंका विषय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 समाचार विस्तारमा भारतीय विदेश मन्त्री सलमान खुर्सिद एक दिनै नेपाल भ्रमणको लागि काठमाण्डु आइपुग्नु भएको छ उहाँले राष्ट्रपति डाक्टर राम्रण यादव मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी लगायतका उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ अहिले सिंहदरबारमा उहाँसहितको भारतीय प्रतिनिधि प्रतिनि मण्डलले परराष्ट्र मन्त्री माधव घिमरेसँग द्विपक्षीय सम्बन्ध तथा आपसी हितबारे छलफल गरिरहेको छ त्यसपछि सिंह नै अध्यक्ष रेग्मीसँग र निवासमा राष्ट्रपति यादव भेटवार्ता हुने परेको छ माओवादी नेपाली कंग्रेस नेकपा एमाले र मध्य केन्द्रीय दलका नेताहरूसँग पनि उहाँले भेटवार्ता गर्ने कार्यक्रम छ सरकार दलहरूसँगको भेटमा भारतीय विदेश मन्त्री खुर्सिदले नेपालमा तोकिएको समयमा समय नै संविधान सभा चुनाव गराउनको लागि राजनैतिक दबाव दिने बुझिएको छ विदेश मन्त्रालय सम्हालेपछि खुर्सिद पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको उहाँ आज भारत फर्कने कार्यक्रम छ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 BOOM BOOM BOOM BOOM पत्नी सीताको उपचारको लागि सिङ्गापुर जानुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै हुनुहुन्छ भोलि फर्कने कार्यक्रम रहे पनि उहाँ भारतीय विदेश नेपाल भ्रमणको कारण कार्यक्रम छोटिएर आज फर्किन लाग्नु भएको हो उहाँ दिउँसो साढे बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ दिउँसो दुई बजे भारतीय विदेश सलमान खुर्सेदसँग भेटवार्ता कार्यक्रम तय भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ उहाँ चार दिनका लागि भन्दै पत्नी सीताको उपचार लागि सिङ्गापुर जानो भएको थियो कलेजोको समस्याबाट पीडित सीताको सिङ्गापुर स्थित ट्याङ टोङ सिङ अस्पतालमा उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ रौतहटको बिर्ता चोकमा गैराती भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ रोकिराखेको ट्राक्टरमा नाविष्प तीन एक दुई शून्य नम्बरको मोटरसाइकल ठोक्कदा मोटरसाइकल चालक गौडा वैरियाका स्वन व्यवसायी रामबाबु शाह र मोटरसाइकलको पछाडि रहेका मोकेश शाहको ज्यान गएको जिल्ला प्रहरीकाले रौतहटले जनाएको छ पहाड़ी क्षेत्रमा पानी पर्ने क्रम नरोकिएपछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक नजिक पुगेको छ आज बिहानको पछिल्लो मापन अनुसार कोशीमा एक लाख उनासी हजार एक सय सताइस पानीको वहाव रहेको जिल्ला प्रहरीकाले सुनसरीले जनाएको छ यसअघि हिजो साँझ एक लाख उनानब्बे हजार एक सय रहेको पानीको बहाव लगातारको वर्षासँगै बढेको हो आइतबार भने कोशीमा पानीको बहाव यस वर्षको उच्च दुई लाख जार क्यूसक हिजो बिहान एघार बजे पानी परे को बाह घटना रात बानाई पानी को बाह बढ़ कोशी ब्यारेज छपन्न मधे सत्ताइसवटा ढोका खोल पानी को बाहव उच्च रहतरा को सोचक रातो झंडा राखे बत्ती सप्तकोशी में पानी को बाह एक लाख पचास हजार क्यूसेकटे रातो बत्ती बाल्ने गई सन् उन्नाइस सौ बैसठी में बने कोशी ब्यारेज में नौ लख पचास पानी भाव धानताइए पनि पछिल्लो समय सतहमा बालु थुप्रेकाले कम वहाव माने पनि समस्या हुने गरेको छ 2065 हजार पैसठी दुई गते सप्त कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशीमा पानीको भाव एक लाख अडसठी हजार क्युसेक मात्र थियो यसैबीच गैरातीदेखि परेको पानीले दाङको देउखोरीमा चारवटा घर भत्किएका छन् चौलाह दुई कोलाही गाउँमा बगैँ श्रोतामा आएको बाढ़ी पस्दा घर भत्किएको लम्ही प्रहरेको छ बाढ़ीको कारण स्थानीय गणेश चौधरी छबु चौधरी खगु चौधरी र बिरू चौधरीको घर भत्किएको हो घर भत्किएपछि त्यहाँ रहेका अन्धपात लता कपडा सबै नष्ट भएका छन् बाढी पीडित अहिले छिमेकीको शरणमा पुगेका छन् यसैबीच गैरातीदेखि परेको अविरल वर्षापछि आएको बाढ़ीको कारण अल्परासीको शिव मन्दिर छ डुबानमा परेको छ अविरल वर्षापछि केरुङ्गे खोलामा आएको बाढी खैर घी हुँदै गाउँ हो बाढ़ीको कारण अहिलेसम्म दर्शन बढी घर डुबानमा परेको स्थानीय टीकाराम डुम्रेले जानकारी दिनुभयो कारण झण्डै एक सय बिघामा लगाएको धान बाली पूर्ण रूपमा नष्ट भएको डुम्रेले बताउनुभयो <णेख गए> अब पाल अर्पणझन आवासको अर्पणझन आवाजमा हाम्रो प्रश्न छ यस वर्षको बजेटले कुल क्षेत्रलाई बढ़ी प्राथमिकता दिनुपर्ला जस्तो लाग्छ ए शिक्षा बी विकास निर्माण र सी कृषि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 शून्य छपन्न पाँच त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे अब अन्तर्राष्ट्रिय समाचार इजिप्टमा जारी हिंसक विद्रोहका बीच अन्तरिम सरकारका प्रमुख अदली मन्सुरले चुनावबाट समस्याको निकास खोज्ने पहल थालेका छन् अपद राष्ट्रपति मोहम्मद मोर्सेको समर्थन र विरोधमा भइरहेको हिंसात्मक घटना तत्काल रोक्न उनले वर्तमान संविधान संशोधन जनमत संग्रह संसदीय निर्वाचन लगायतका कार्यक्रम अघाड़ी सारेका छन् मन्सुरले एक विज्ञप्ती जारी गर्दै सबैभन्दा पहिले मोर्से समर्थक सांसदहरूले तयार शोधन गर्ने त्यसपछि जनमत त संग्रह गर्ने र जनमत संग्रहपछि संसदीय निर्वाचन गर्ने कार्यक्रमबारे जानकारी गराएका छन् मन्सुरले पन्ध्र दिनभित्र विज्ञहरूको एक समिति गठन गरी वर्तमान संविधान संशोधन गर्ने र आगामी फेब्रुअरीमा संसदीय निर्वाचन सम्पन्न गर्ने कार्यक्रम तय गरेका छन् चार महिनासम्ममा विभिन्न विज्ञ राजनैतिक दल नागरिक समाजसँगको सुझावको आधारमा संविधान संशोधन गर्ने अन्तरिम सरकारका राष्ट्रपति मन्सुरको कार्ययोजना छ मन्सुरले जारी आन्दोलनमा एकाउन्नजनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै हिंसापूर्ण आन्दोलन रोक्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् अमेरिकी रक्षा मन्त्रालयले करिब छब्बिस हजार महिला पुरुष सैनिक कुनै न कुनै प्रकार घटनाप्रति दुःख व्यक्त गर्दै हिंसापूर्ण आन्दोलन आंधुन रोक्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् अमेरिकी रक्षा मन्त्रालयले गत वर्ष सन् दुई हजार बाह्रमा करिब छब्बिस हजार महिला पुरूष सैनिक कुनै न कुनै प्रकारको यौन शोषणको शिकार भएको एक रिपोर्ट सार्वजनिक गरेको छ सेनामा बढ्दो यौन हिंसाको विरोधी अभियान चलाइरहेका सामाजिक कार्यकर्ताहरूले रक्षा मन्त्रालयले नै यस्तो डरलाग्दो तथ्याङ्क सार्वजनिक गर्दा पनि यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् सैन्य तथ्याङ्क अनुसार छब्बीस हजार पीड़ितहरूमध्ये जम्मा तीन जनाले मात्र गत वर्ष यो हिंसाको शिकार बनेको भन्दै उजुरी दिएका थिए सामाजिक अभियन्ताहरूले भने सैनिक भित्रको यो शोषणलाई निरुत्साहित गर्न रक्षा मन्त्रालय कड़ा नीति बनाउनु पर्ने र कानून पक्ष फितलो बनाउन नहुने सुझाव दिएका छन् अब खेल चार त्रिदसीय क्रिकेट श्रृङ्खला अन्तर्गत गैरातीको खेलमा वेस्ट इन्डिज र श्रीलङ्कासँग उन्चालिस रनले पराजित भएको छ वर्षोले पटक पटक पत वर्षाले पटक पटक पत अवरोध गरेपछि दुई दिन गरेर एकचालिस ओभरमा छोट्याएको खेलमा दुई रनको लक्ष्य पछ्याएको इन्डिजले नौ विकेटमा एक सय नब्बे रन मात्र जोडेको थियो डेयाबन बाब्रो र लेन्डम सिमोन्सले क्रमशः सत्तरी र सडसठी रन बनाएपछि हाट हार्न सकेनन् श्रीलङ्कालाई जिताउन एन्जेलो म्याच थुसले चार सामिन्दा इराघाले तीन तथा लासित मालिङ्गाले दुई विकेट लिएका थिए पहिलो ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाउँदै दुई सय रन बनाएको थियो उसका लागि कुमार साङ्गाकारले आउट नब्बे नब्बे रन जोड़ेका थिए श्रीलङ्का विजय भएपछि त्रिदेशी श्रृंखला रोमाञ्चक मोड़मा पुगेको छ अब भारतलाई फाइनल पुग्न श्रीलङ्का विरूद्ध बोनसंकसित जित निकाल्नुपर्ने बाध्यता छ भारत र श्रीलङ्का बीचको खेल आज राति सुब्बा सात बजीदेखि शुरू हुनेछ भारतीय विदेश मन्त्री सलमान खुर्सीले एक, एक दिन नेपाल भ्रमणको लागि काठमाण्डुमा राष्ट्रपति यादव मन्त्री परिषदका अध्यक्ष रेग्मी लगायत उच्च पदस्थ सरकारी अधिकारीसँग भेट गर्ने पत्नी सीताको बचारको लागि सिंगापुर पुग्नु भएका ए माओवादीका अध्यक्ष दहाल आज स्वदेश फर्कदै निर्वाचन क्षेत्र निर्धारण आयोगले आजबाट प्रतिवेदन तयारीको काम थाल्दै अमेरिकी सैनिक यो नि हिंसाको शिकार भएको एक रिपोर्ट सार्वजनिक एजेटमा अन्तरिम सरकारका प्रमुख मन्सरद्वारा चुनावबाट समस्याको निकास खोज्ने पहल र त्रिदेशी क्रिकेट श्रृंखला अन्तर्गत गैरातीको खेलमा वेस्ट इण्डिजलाई हराउँदै श्रीलंका विजयी हौस्कार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 मनोरंजन का रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा रेडियो एक सौ चार थोप्लो पांच मेगा चर्चित नेटवर्क सहकार्य